अँ ससुराली आइरहनु भाइ नि आज पनि आइहाले त सासुम्ब कतै ठिकै छ नभए राम्रो भयो भने गाली गरेर गार सा। ए सालिनानी पो रहेछ निस्किनु भयो क्या सालनानी मन त थियो नि तर के गर्नु यो बन्दले पेट्रोलको भावेर टेन्सनको भावेको छैन रिचर्ज गाडी किन्नलाई बाइकबाट पाँच किलोमिटर टाढा बा जानुपर्छ पेट्रोलको भाव बढेपछि कसरी जानु सासा आउनु नमस्ते सासा नमस्ते नमस्ते नमस्ते हैन यजुए आउनेबित्तिकै सिधै सालीसँग बस्न आछौ त सासा आमाको केही मान छैन है एकान्सी अनि त पनि के भागे के विनाजु कतिरा आउला भनेर बसेकी छस पढाई सडै केही छैन है अस्ति पनि फेर भाइसस अब तिमी पहिले एउटा जाबो बारो कक्षा पनि पास गर्न सकिनास है किन पढ्नु गरौ मरे पनि हुन्छ अब त पढ्हरु ए मम्मी परी के के भनियो के के भनियो जान जाला मर्दिन म त के भनठान्नु भा हो हैन नो चा नोके काम गर्छेस नो त पढाइ नै राम्रो छ अनि किन बास्नु भन्छ त ममी पनि कस्तो कुरा गर्नु भएको अहिले मरे पनि अर्को जन्ममा फेरि नर्सरी देखि पढ्नु पर्ने झन् तनाव हुन्छ के होइन <laughs> कालसी जे भने पनि मान्दिनोस अनि नो पर्सेस नै यसपाली पनि फेल भइस् भने त एउटै कक्षामा ३ वर्ष फेर हुन्छेस अनि तलाई लाज लाग्दैन पहिले त मेरो नाम पनि माटेमा मिलाउने भइसबा ए ममी परी के भाइको होला अब सरले एउटै कक्षामा 15 वर्ष पढाउँदा त केही भएको छैन म जाबो ३ वर्ष पढ्दा के लाज हुन्छ त के म त एकै वर्षमा दुइटा क्लास पास तिम्रो तिम्रो मलाई। गरेर अनि गर्थे नै छ नि होइन कता गएछन् ए साल ल साललानी कता गइसन् भने त यतापो रहेछ माटोमा ल ल साललानी अब माटो साटो <laughs> यो खेलाउनु सोध्दै तिमीलाई अब आमाले जति हेरेर पढ्दैन पढ्यो गाली गराएर गर्नु हुँदो रहेछ होइन तिमीले पढ्छु चाहिँ एउटा चाहिँ मलाई पढ्न सोध्नु मन लाग्यो सोध्नु त त राम्रो पढ्दा कतिपट दुई चार थप्पन नै हेर्नु पर्ने बिनाजी हेर्नु नसँग त्यसको घर मैले पनि देखाएको दुई चार थप्पडै हालेर